पन बहार कार्यक्रम लोक संकार हरेक दिन बिहान दस बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा सुन्न नभुल्नुहोला कार्यक्रम लोकसङ्कार तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हे हार्दिक स्वागत छ कार्यक्रम लोक जनकारमा प्रविधिकक्षाका आत्मीय मित्र राज अनि मसुद बाईके लोकभाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जन अनि यो कार्यक्रम लोक जनकार हरेक दिन बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजेसम्मको व्यवसाय रहने गर्दछ र व्यवसायमा विविध जानकारी हामी दिने गर्दछौँ तपाईँका लागि आरै पछि फरक कुरा हामी गर्ने गर्दछौँ आजको यो बुधबार श्रृङ्खला आज कलाकार मित्रसँग कुराकानी गर्ने श्रृङ्खला हो तर प्राविधिक गडबडीका कारण हामीले यति बेलासम्म कलाकार मित्रहरूलाई सम्पर्कमा ल्याउन सकिरहेका छैनौँ यति यो एउटा मिठो भाका सुन्छौँ र हामी कलाकार मित्रहरूलाई कार्यक्रममा ल्याउने प्रयत्न भने प्रयास भने जारी नै राखिरहेको जानकारी गराउन चाहन्छु यति बेला भने मिठो भाका तपाईका लागि सम्झे मान्छे पानी पागल बहिनी तर मेरी सानो राई दोष दिँदा आकाशैमा जुन्छ ढुको देखिने आकाशैमा जुन्छ यो मायाले तर पाउँछ सम्झे मान्छ रुखदेखि नै आकाशैमा जुन छ यो मायाले त पाउँछ थाहा छ तर उनलाई सम्झे मानाउँछ धुर भाका पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोक झनकारको यो समयमा छौँ र हामीले लोक तथा दोहोरी गायक राजु ढकाललाई टेलिफोन सम्पर्कमा ल्याउने प्रयत्न गरिरहेका छौँ यति बेला राजु ढकाल र देवीघरतीको आवाजमा यो मुटु तिम्रै हो यो पृष्ठभूमिमा सार्छु र एकैछिनपछि हामी राजु ढकालसँग कुराकानी गर्नेछौँ राजू ढकाल को सुमधुर आवाज तृष्ठभूमि कार्यक्रम लोक झनकार सुनी रहो अर्पण एक सौ चार थो पांच मेघाजी तरंगमा आज का अतिथि का रूप में हमी तथा दोहरी गायक राजजू ढका निम्त्यां भैं राजल पचिल्ला समय में निके व्यस्त रहने भगवान लोकगायन क्षेत्र में आज भन पत्यक्ष दुहरी का दिनदे आजसम आईपुग्खे वहाँ लोकदोरी को क्षेत्र में एटा ठूल उपलब्धि हासिल करीत में वहाँ सफल रहनु भएको छ चाहे मार्मिक भाकाहरू हुन् चाहे रमाइला भाकाहरू हुन् चाहे तिजाका भाकाहरू हुन् सबै भाकाहरूमा अब्बल रूपमा देखा पर्नुभएका गायक राजु ढकालसँग वहाका, व्यक्तिगत जिन्दगी साथमा साङ्गीतिक यात्राको विषयमा हामी कुराकानी अगाडि बढाउँदैछौँ राजुजी स्वागत छ कार्यक्रम लोकझनकारमा धन्यवाद सुनेर र पछिल्लो समय कसरी व्यस्त भइरहनु भएको छ साङ्गीतिक क्षेत्रमा यस्तै गीत सङ्गीतमै छु गीत सङ्गीतमा हामीलाई टाढा छैन अब त्यो रेकर्डिङहरू भइरहेको छ गीतहरू तिप्लो गीतहरू पनि रेकर्डिङ भइरहेको मेरो अनि अरूको गीतहरू पनि गाइरहेको छु त्यस्तै छ प्रोग्रामको लागि तयारी छु विदेश प्रोग्रामहरू पनि छ त्यस्तै यस्तै छ जस्तै भयो सुरुवातको सङ्घर्षको दिनलाई सम्झाउन यति बेला कसरी लोक साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएको म गाउँमा हुँदा सानैदेखि पनि एकदमै गीतहरू डोरी गीतहरू गाउने अब कोही गाउने इच्छा भएर नै म एसएलसी पास गरेपछि चाहिँ कलेज पनि पढ्न र गीत नाइ पनि लाग्नुको लागि काठमाडौँ पुगेको सुरुमा अब नयाँ ठाउँमा नयाँ परिवेश नयाँ भेट्छ भनेर केही थाहा थिएन डोरी काठमाडौँमा अब गाह्रो भयो पहिलाको अगाडि अगाडिको एलोमहरूमा पनि कम्पनीहरूबाट ठगिन पनि थिएँ म गाह्रो नै थियो पहिला नयाँ नयाँमा हुँदाखेरि अन्त भनौँ जहाँसम्म लाग्छ मलाई तपाईँ स्याङजाबाट काठमाडौँ जानुभयो होइन तनाउबाट तनाउबाट माफ गर्नु होला जस्तै तनउमा को स्थिति कस्तो थियो पहिलाको दिनमा एकदम हाम्रो पश्चिमतिर च्याङ्जा तनाउ अब चितवनै भनौँ एकदम पश्चिमतिर दोहोरी बिदरी बढी सुन्ने ठाउँ हो है मेरो गाउँमा पनि हाम्रो हाम्रो ढकाल नै पनि एकजना मेरो भत्ती सानोले चाहिँ भत्ती मेरो एकदम महमतहरू एकजुट हुनुहुन्छ उहाँले पनि तिन चारवटा एलो निकालिसक्नु पहिले हामी गाउँमा हामी बेलामा अनि हाम्रो गाउँतिर अब डोरीहरू एकदम गर्ने उनीहरूले पनि डोरी गीत गाउनु जस्तो मेरो आमाले पनि राम्रो डोरी गाउनुहुन्थ्यो त्यही अब उहाँहरू चाहिँ देखासिखीले गर्दा त्यहाँ कलाकार गर्ने भुटिरहेको थियो मलाई चाहिँ जे भने पारिवारिक माहौल नै साङ्गीतिकमय थियो भन्नुहुँदैछ भने एकदम आमाले एकदमै राम्रो डोरी गाउनुहुन्छ मिलेन आमाको पक्कै पनि तपाईँ सफल हुनुहुनेछ यो कुरा हामी विश्वस्त छौँ जस्तै धेरै सफल भाकाहरू रहे तपाईँका वर्ष दिन अब होइन हेमुटुमा लगाइदेऊ पिरतीका छाप लगायतका दर्जनौँ भाकाहरू चर्चाका शिखरमा रहे सुरुवातको दिनमा सोच्नु भएको थियो मेरो भाकाले यति धेरै बजारमा श्रोताहरूको माया पाउला भनेर काम गर्दै गएको कति फलको आशा हुन्छ मलाई पनि अब काम गर्दै जाउँ अब हरेकमा जाँदाखेरि एक दिनमा एक दिन ठाउँमा पुगेला भनेर सोचेको थिएँ मैले आफूले सोचेको ठाउँमा पुगिसकेको छैन अझै मायाको चाहिँ खाँचो छ मलाई पक्कै पनि अनि जस्तै भनौँ न अब साङ्गीतिक कार्यक्रमहरू मार्फत देशका महोत्सव मेला महोत्सव साथमा विदेशतिर पनि गइरहनुहुन्छ नेपालमा कार्यक्रम जस्तै स्टेजमा कार्यक्रम देखाइरहनु र विदेशमा देखाउनुमा चाहिँ के फरक पाउनुहुन्छ नेपालमा अब कस्तो नै प्रत्यक्ष नेपालमा नेपाल चाहिँ प्रत्यक्ष कलाकारसँग अलिक बढी लिङ्क भएर पनि होला सायद होइन विदेशमा एकदमै चाहिँ रमाइलो चाहिँ बढी नेपालमा भन्दा विदेशमै हुन्छ किन भन्दा एक दिन रात काम गरिराखेको मानिसहरू हुनुहुन्छ होइन काम खालिराखेको अनि त्यसपछि अब छुट्टीको बिना एकदिन चाहिँ अब यस्तो प्रोग्राम भएर आउनु छ भनेर प्रोग्रामहरू आउँदा चाहिँ एकदमै साथ सहयोग एकदमै बढी विदेशमा रमाइलो चाहिँ विदेशमै हुन्छ अब हामी अलिकति प्रसङ्गलाई यहाँनिर बदल्छौँ अहिले तिजका भाकाहरू रेकर्ड गरिरहनु भएको छ होइन एउटा भाका त आज आफ्नै जिन्दगीसँग पनि तयार हुँदैछ अरे भन्ने पनि हामीले सुन्यौँ होइन तपाईँको र देवी धरतीको जुन सम्बन्धका विषयमा पनि भाका निक्लिएरे भन्ने पनि सुन्यौँ हामीले कस्तो खालको भाका हो त्यो भाका चाहिँ आश त गरिएको छ श्रोताम नाच्ने खालको छ गीतहरू एकदम आश छ जस्तै अब भोलिका दिनका कुरा गरौँ लोक साङ्गीतिक क्षेत्रमा कसरी बन्ने योजना बनाउनु भएको छ अगाडि यस्तै अब गीत चाहिँ रेकर्डिङ भइरहेको छ तिजको गीत पनि मेरो तिनवटा मेरो आवाजको तिनवटा जति गीत आउँदैछ तिसको तिजको त्यसपछि डोरीहरू पनि थुप्रै थुप्रो रेकर्डिङ भइरहेको अब ठ्याक्क साउन्डको छ सात गततिर हामी मलेर जाँदैछौँ प्रोग्रामको लागि एक हप्ताको लागि त्यसपछि तिजको दिनको लागि चाहिँ गरी दुबईमा छ त्यही हो त्यस्तो त्यस्तो प्रोग्रामहरू रेकर्डिङहरू यसरी नै अगाडि बढिरहेका छौँ जस्तै कलाकारको परिवारमा हुने एउटा पीडा भनेको चाहिँ चाडबाडको बेलामा चाहिँ बढी कलाकारहरू विदेशमा व्यस्त रहनुहुन्छ चाडबाडको दिन चाहिँ चाडबाडसँगै मान्न पाइँदैन भन्ने हुँदैन परिवारमा त्यो त हो यति बेला कुराकानी गरौँ जस्तै नेपाली सङ्गीत सुन्ने श्रोतादर्शक घट्नु भएको छैन सुन्ने हेर्ने होइन तर आर्थिक रूपमा चाहिँ धेरै पछाडि पऱ्यो नेपाली सङ्गीत पछिल्लो करिब करिब एक दशक यतै भन्नुपर्छ होइन पहिलाका दिनहरूमा जसरी अडियो क्यासेटहरू बिक्री हुन्थे पहिलाका कलाकारहरूको केही पैसा कमाउने माध्यम रहन्थ्यो भने आजका दिनमा चाहिँ कलाकारहरूले गीत सङ्गीत निकालेर त्योबाट कमाउने माध्यम निकै घटेको छ प्रविधिको विकास र विस्तार सँगसँगै कलाकारहरू परेका छन् भन्छन् नि यो हो यो तपाईँलाई पनि थाहा भएकै कुरा रहेछ एकदमै प्रविधि नसकेर हो हाम्रो अब पहिला पहिला अडियो जान्छ भने आलुभलि अब त्यो सियारी चाहिँ अलिअलि जान्छ लगानीकर्तालाई चाहिँ पट्टाकै छाँदै छैन आलुभोलि होइन जस्तै अब हामीहरू जस्तो गीत गाने मान्छेहरूलाई चाहिँ अब त्यस्तो देश विदेशको प्रोग्रामहरूमा जाने त्यो स्टेज प्रोग्रामहरू गर्दाखेरि राम्रो हुन्छ पहिला अब त्यस्तो अहिलेको जस्तो स्टेज प्रोग्रामहरू पहिला पहिला चाहिँ धेरै हुन्थेन अडियोको बनाउनु हुन्थ्यो होला आलुभलि चाहिँ त्यही अडियो थियो आलुभलि चाहिँ स्टेज प्रोग्राम छ गायक गायिकालाई अब लगानीकर्तालाई चाहिँ एकदमै गाह्रो छ लाख लाख खर्च गर्नुहुन्छ आउँदैन पैसा अब हेरौँ कहिलेसम्म हो कुनै न कुनै उपाय त लाग्दैन अनि यति बेला जस्तै सङ्गीत बजारको पनि कुरा उठिरहेको छ रोयल्टी सङ्कलन सङ्गीत बजार यस्तै के नाममा सायद मैले सुनेको थिएँ त्यो संस्था मार्फत सम्पूर्ण देशका रेडियो टेलिभिजनहरू मार्फतबाट केही रोयल्टी लिने गरी त्यो संस्थाले काम अगाडि बढाएको पाउनु भएको छ कि नबढाएको पाउनु भएको छ रोयल्टी हामी कुराकानी अन्त्यमा छौँ होइन तपाईँ जस्तै कार्यक्रमको सिलसिलामा चितवन आउनु भएको बखतमा हामी पक्कै पनि बसेर लामो कुराकानी गर्नेछौँ त्यति बेला यति बेला भने रेडियोहरू पनि एक सय चार थुप्रो पाँच मेगाहरू सुनिरहनुभएका सम्पूर्ण श्रोताहरू दर्शकहरू साथमा तपाईँका गीतका सङ्गीतका पारखीहरू उहाँहरूलाई के भन्न चाहनुहुन्छ सम्पूर्ण गीतसँग सुनिदिनु होला नेपाली गीतसँग सुनिनु होला भने चाहिँ म विशेष गरी अब विदेशी गीत भन्दा भन्दाखेरि हजुरहरूलाई जुन मनपर्छ त्यही गीत सुनिदिनु होला विशेष गरी नेपाली अब मेरै गीतमा त सुन्न थाल्छ भनिन्छ होइन मैले अब हजुरहरूको मन जित्न सक्ने खालको गीत पनि ल्याउन सक्छु मनमा जित्न पनि सक्छ होइन नेपाली गीतसँगलाई माया गरिदिनु होला अब राजु ढकाल पनि छाँदैछ त्यसमा राजु ढाको लागि माया गरिदिनु होला साथै तिजको गीत हाम्रो दोही गोर्खा आउँदैछ त्यसपछि पनि अब डोरी गीतहरू आउँदैछ हाम्रो अरू अरूको कलेक्सनमा पनि त्यसलाई पनि सुनेर प्रतिक्रिया दिनु होला तिजको एक टुकै गाइदिन्छु है त म सुनाइदिन्छु म केटीको सक्दै गाउँथेँ केटीबाट सुरु छ कि सुन सुन दिदी बहिनी दाजु भाइले सुन काठमाडौँमा आए कि म कलाकार हुन् राति राति गाउन थाले दोरी साजमा गीत त्यति बेलै भेट भएको राजु ढाका लाउरेसँग बेगर दिन्छु भन्थे दाजुले एउरेसँग बेगर दिन्छु भन्थे दाजुले मलाई आफ्नो बनाए गायक राजुले मलाई आफ्नो बनाए गायक राजुले एकदम धन्यवाद एकदम धन्यवाद भाकाको एकदमै उच्च सफलताको लागि कामना गर्छौँ अग्रिम रूपमा होइन आवाज प्रकट गर्न चाहन्छु हुन्छ राजुजी हामी पछि पछिको पसियाहरूमा पक्कै पनि कुराकानी गर्नेछौँ अहिलेको लागि यो व्यस्त समय हामीलाई उपलब्ध गराइदिनु भयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हवस् सर थ्याङ्क यू हजुर ये बेला हमीरा गये लोक तथा डोहरी गायक राजजू ढकाल वहाँ को व्यक्तिगत जिन्दगी साथ में सांगीतिक जिंदगी का वरीपरी में रहकर हमें कुराका ग्यौं ये बेला राजू ढकाकें आवाज में सजी को भागाला पृष्ठभूमि में छोड़ हमें भी बिद मग्न पड़ने समय भई सको येसम देश में अभी विदेश में रहकर कार्यक्रम लोकझनकार सुनेर साथ ही तभीपूर्ण धीरे धन्यवाद दिन चाहूँ अ प्रवृति कक्षा साथ राजूला धन्यवाद तबक लोकभाका को मित्र रामू आचार्य भी कार्यक्रम लोकझनकार के व्यवसाय बिदा हो नमस्कार सक्दैन भो तिम्रै घरको बाटो न मलाई छ घुम्ने दिन भए त खेत पानी हुने थियो साझिलाई खेत पर्ने त सकिनँ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 सम्पूर्ण चितवन वासीहरूका लागि खुसीको खबर प्रत्येक महिनाको दोस्रो शनिबार आउने क्रममा यही असार चौध गते शनिबार बिहान दस बजे सहित गङ्गालाल अस्पतालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभएका नेपालकै ख्याति प्राप्त मुटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीको स्वास्थ्य परीक्षण हुँदैछ सम्बन्धित बिरामीहरूले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौ सम्पर्क ओम साईराम अस्पताल बजार फोन नंबर शून्य छप्पन्न पांच एकसठी नौ सौ छैसठी पुनश फोन वाम दर्ता सकिने साथ ही उक्त दिन मुटू को भिडियो एक्सरे गरिने जानकारी कराइ फो, यो मेरो मेरो हो मेरो दात दात छिद्रा परेर दारा होला छोरीको नमिलेर ओट च्यापू बाहर निस्कने दपने समस्या